एउटा इरानी चराबु नपिउनेलाई पिलाएर बानी पारेछौ नपिउनेलाई पिलाएर बानी पारेछौ मुटुमा नै हो आगो जोसी, खरानी पारेछौ नपिउनेलाई पिलाएर बानी पारेछौ काँडा जस्तो तीखो थियो बोली वचन उसको काँडा जस्तो तिखो थियो बोली बचन उसको मैनसरी पगालेर पो लौ दामी पारेछौ मुटुमा नै हो आगो जोसी, खरानी पारेछौ चैतको त्यो खडेरीमा सुकेको पाखालाई चैतको त्यो खडेरीमा सुकेको पाखालाई भिजाउ भने मुसलधारे पानी पारेछौ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 नुवाकोट बिदुर नगरपालिका आठ केौरिनी घर हुनुभएकी भगवती खनालको यो गजल वाचन सँगसँगै उज्यालो रेडियो नेटवरको रात्रिपस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी दिनेश निरौला र म प्रस्तुता अच्युत घिमिरे बुलबुल उपस्थित भएका छौं शुभ सन्ध्या शुभ समय शुभ पल शुभ क्षण उज्यालो रेडियो नेटवरको रात्रिपस्तुति बुलबुल अन्तर्गत आजको साँझमा मैले जसको गजल वाचन गरेँ यो पहिलो चरणको बुलबुल वहाँकै साथमा हामी प्रस्तुत करुआकोट बिदुर नगरपालिक आठ के्यौरीनी कराने भाई कि भगवती खनाल गजलकार भगवती खनाल स्वागत है हमारा कार्यक्रम में धन्यवाद मैं तिनेक भे कर्खर पांच मिनट को चिन्हजान भो तमित्रा रिम ने कवि तथा गजलकार सुमित्रा रिम ने मसंग चिंजान कर रज भर्खर भेट्द हमी भगवती खनाल यहां त सानो बच्चाहरूलाई भनौँ न शिशु कक्षा भन्छन् शिशु कक्षामा पढाउनु शिक्षिका हुनुहुन्छ यो नयाँ खालको पढाइ आजभोलि मन्टेश्वरी विधि भन्ने चलन छ नि यसको शिक्षिका हुनुहुन्छ समय मात्रै बुझेको छु गजल कतिवटा लेख्नुभयो के के विषयमा लेख्नुहुन्छ जस्ता कुरा केही पनि थाहा छैन ल सुरु तपाईँबाटै गरेँ के के गर्नुहुन्छ भन्नुहोस् त म चाहिँ यो तिनदेखि विशेष गरी तिनदेखि पाँच वर्ष समूहका बच्चाहरू जुन बाल कक्षा भन्छ त्यसमा ती बच्चाहरूलाई चाहिँ म करिब दस वर्षदेखि पढाइरहेको छु दस वर्षदेखि तपाईँ दस वर्ष भयो अहिलेसम्म दस वर्ष लाग्यो अब पढाइरहेको छु तपाईँ आफूले चाहिँ पढेको विषय के हो मेरो मेजर इङ्ग्लिस्ट हो मेजर इङ्लिसमा कहाँसम्म पढ्नुभयो मैले डिप्लोमा डिप्लोमा डिप्लोमासम्म हजुर र त्यसपछि पढाउन थाल्नुभयो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 गजलकार को रूप में गजल सुना शिक्षिक को रूप में परिचय हमें गयटा राष्ट्रभापोत एवं गजल गाने प्रयास कर तराई को झन के पीरा तराई को झनके पीरा मोती को मंदिर भय हिमालय शिरा भाय लक्ष लक्ष नेपाल भए हिमालिर भाए एउस नगाउँ छ पीर भाए हिमालिर भा फटो सम माटो नेपाली सुर भाये हिमालय शेर भाये पहाड़ तक देर भाये हिमालय शेर भाये धन्यवाद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 एउटा फेरि रचना सुनाउनु त अब कुन सुनाउनुहुन्छ कि वाचन गरेर तपाईँको रोजाई म एउटा त्यो रित्तो डाली भोलि कहाँ लाग्छ त्यो रित्तो डाली भोलि काम लाग्छ भए नि खाली भोलि कहाँ लाग्छ त्यो रित्तो डाली भोलि कहाँ लाग्छ भए नि खाली भोलि कहाँ लाग्छ नरिसा तिमी रिसओ नानी ठुलाको गाली भोलि काम लाग्छ त्यो रित्तो लाग्छ तिमीलाई माने मान्छन् तिम्रो त्यो ताली भोलि काम लाग्छ त्यो रित्तो डाली भोलि काम लाग्छ नफ्याक भयो पूजा सके भने नफ्याक भयो पूजा सके भनी पूजाको थाली भोलि काम लाग्छ त्यो रित्तो डाली भोलि काम लाग्छ चाहेर हुन्न रूपरङ्ग हेर्दै चाहेर हुन्न रूपरङ्ग हेर्दै ती घरवाली भोलि कहाँमा लाग्छ त्यो रित्तो डाली भोलि कहाँमा लाग्छ भए नि खाली भोलि कहाँमा लाग्छ त्यो रित्तो डाली भोलि कहाँमा लाग्छ धन्यवाद यो चाहिँ तपाईँले वाचन गरेर सुनाउनु भयो हजुर होइन गजल सुरुमा चाहिँ कसले सिकाउनु भयो एक हजार गजल लगभग लेखिसक्नुभयो तपाईँले गजल लेख्न सिकाएको कसले त सुरुवातमा अब यो गजल लेख्ने सुरुवात र श्रेय दिनुपर्दा मैले बुलबुललाई नै दिन्छु यो सुनिरहँदाखेरि म पहिला गीत र कविता लेख्ने गजल बुझ्दै नै म अनि पछि के होला गजल बुझ्दै जाँदा भन्नुपर्दा त यहाँकै वाचन शैली अनि गजलका शब्दहरूले मेरो मन छोयो र अनि मैले गजल लेख्न प्रयास गरेँ मलाई भयो कोहोरो भयो होइन रेडियोबाट सुन्नु त्यो बाहेक फेरि दोहोरो कुराकानी गर्ने नजिकको गजल साथी चाहिँ को तपाईँको कुराकानी भन्दा हाम्रो सुमित सुमितसँग पछि हामी बच्चादेखिको साथी हौ हजुर स्कुलदेखिको हजुर बिचमा ग्याप भएर पछि भेटे तापनि तर गजल चाहिँ मलाई एकलो रूपमा सिकाएको चाहिँ रेडियोले नै हो र तपाईँलाई लेख्ने बानी बसा हजुर अनि गजल ठिक भयो कि भएन भनेर जाँच्नको लागि कसोटी हुन्छ नि त एउटा होइन कार्यक्रमहरूमा जानु पर्थ्यो कि साथीहरूसँग सोध्नुहुन्थ्यो कि कसरी जान्नुहुन्थ्यो यस्तो गजल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 कस्तो हुन्छ त्यो भने त्यो मनपर्ने पराउने त्यो फरक परा पर कुरा हो मन पराउने धेरै हुन्छन् र त्यो संयोग पनि मिल्नुपर्छ भनेपछि जुरेन संयोग जुरेन पक्कै पनि अर्को गदल सुनाउनुहोस् न त अब क कसले कुरा प्रहार गर्छ भन्नै गाह्रो छ यसलाई म सकभर गाउनु प्रयास गर्छु भन्ने गारू सुने क्र प्र गु अपने चुरा प्रहार अपने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 थरी थरी अभिनय गरी जान्छ जिन्दगानी त्यो बुढो रूख चाहिँ पछि मरी जान्छ जिन्दगानी फूल्छ अनि झर्छ राम्रो केही नराम्रो फूल्छ अनि झर्छ राम्रो केही नराम्रो के के यहाँ गर्छु भन्दै टरी जान्छ जिन्दगानी त्यो बुढो रूख चाहिँ पछि मरि जान्छ जिन्दगानी यता नाताउता नाता सम्बन्ध कति कति यता नाता उता नाता सम्बन्ध कति कति रिस राग माया मोहभरि जान्छ जिन्दगानी त्यो बुढो रूख चाहिँ पछि परी मरि जान्छ जिन्दगानी कसले खई के लाने हो र छाडी गए जाने त कसले खै के हो र छाडी गए जानेले त जसोतसो गरी गरी झरी जान्छ जिन्दगानी थरी थरी अभिनय गरी जान्छ जिन्दगानी त्यो बुढो रूख चाहिँ पछि मरि जान्छ जिन्दगानी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 एउटा सक्या भया मित्र जनौ सकभर न सुना सक्या भया मित्र जनौ सकभर न सुनाया यो कुरो यही मेटिजाउ बरु घर न सुनाया दारु खानो जुवा खेलो काम अद्दैन भन्नु दारु खानो जुआ खेलो काम अद्दैन बु मेरा घर में मर्या खबर न सुनाया यह कुरो यही मेटी जाऊ बरु घर न सुनाया निको लाने मीठो खा पुरै सकल होने मीठो खाया पुरै सकल होधुआ आम आफ्ना रहर सुनाया यह कुरो यही मेटी जाऊ बरू घर न सुनाया बाो परदेशी छोरा करू सब सुनाया सुु बादेशी छोरा कन अरू सब सुनाया सुु बा यो परदेशी छोराकन अरू सब सुनाया सुन्छु बुहारीको चल्याको छ अन्तै भनी चक्कर न सुनायो सकन्या भा मित्र जनौ सकभर न सुनाया यो कुरो यही मेटिजाउ बरु घर न सुनाया।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 तपाईँले कति भयो गजल लेख्न थाल्नुभएको सत्र वर्षको हुनुभयो कति वर्षको लेख डेढ वर्ष जति भोध दाई मैले सोह्र वर्षबाट लेख्नु थालेँ सोह्रबाट लेख्न थालेँ अलि साढे सत्र भयो त्यसरी हजुर दाइ दैलेखमा गजल कहाँ सुनाउनु भयो अहिलेसम्म दैलेखमा स्कुलहरूमा सुना यो दाई अरू प्रोग्रामहरूमा कतै सुनाएको छैन यतै आरआर कलेजमा सुनाएको थिएँ अस्ति भर्खर यो कणाली गुञ्जन कार्यक्रममा त्यति बेला बोलाउनु भएको थियो तपाईँलाई सुना हजुर लागि बोलाउनु भएको थियो कमल कमल कपिला को भन्ने दाजु हुनुहुन्छ एकजना उहाँ कालीकोटको हो उहाँले बोलाउनु भएको एउटा पढेर सुनाउनुहोस् त अहिले ल मैले गजल सुरु गरेँ है दा मैले नै धार लगाएर राखिदिएको हुँ छुरा तिम्रा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 कसैले तिम्रै अगाडि जिस्कायो गयो पिरिया भन्छन् कसैले तिम्रै अगाडि जिस्कायो गयो पिरिया भन्छन् शङ्का लाग्यो कपासका हुन् भनी पाखुरा तिम्रा मैले नै तार लगाएर रा राखिदिएको हुँ छुरा तिम्रा मलाई मार्ने इच्छाहरू नरहन् भनेर अधुरा तिम्रा यो तपाईँले कहिले लेख्नुभएको गजल भर्खर लेख्या हो त एक दुई महिना अगाडि लेख्या भनेपछि नियमित लेखिन्छ गजल हजुर नियमित लेखिन्छ कति पुग्यो होला नि त डेढ सयसम्म पुगिसके दाइ गजल मात्र लेख्नुहुन्छ कि कविताहरू पनि लेख्नुहुन्छ गजल मात्र लेख्छु दाइ अनि कहिले काहीँ उपन्यास लेख्ने र लाग्छ भित्र त लेखिरह हुन्छु अब क कथाछ नि त दिमागमा यसो यो गजलमा लेख्न नसक्ने इमोसनल भावहरू चाहिँ त्यसमा लेख्ने गरिरहेको छ पढाइ चाहिँ कति भयो त अहिलेसम्म लक्ष्मणजी प्लस टू हुँदै बाह्र अहिले उतैमा गाउँमा पढिरह यहाँ ट्युसन लग्न भनेर आऊ एक दुई महिनाको लागि त्यो भएर अब काठमाडौँको धुलोले पुग्यो गाउँमा जानु पऱ्यो उता चाहिँ धुलो उड्दैन उन्न धुलो धुवा त्यस्तो उन्न के उठ्छ के उड्छ शान्त हुन्छ आवा उठ्छ चराहरू उठ्छन् अब कोइली बास्छ त्यति बेला, बेला गजल आउँछ त्यति बेला त गजल त काठमाडौँ आएपछि धुलोको गजल लेख्नु भयो धुलोको गजल त खासै लेख्या छैन एउटा लेख्या दाजु काठमाडौँ आएकै दिन लेख्या काठमाडौँ आएकै दिन पुऱ्यो गजल हजुर एउटा सेर मात्र पहिलोपटक हो काठमाडौँ यो पहिलोपटकको त कस्तो लाग्यो नागढुङ्गाबाट छिरिएपछि मलाई त अब पहिले देख्दा त अब थुप्रै अब बजार सर नदेखा मान्छे राम्रै लाग्यो पछि भित्र भित्र बजार सर कहीँ पनि देख्नुभयो सुर्खेत पनि देख्नुभयो सुर्खेत सिधै एकैचोटि गाउँबाट सुर्खेत आएँ सिधै गाउँबाट तपाईँ एकदम अर्ग्यानिकली आइपुग्नु भयो हजुर दाई सहरै पहिलोपटक देख्ने सहरै पहिलोपटक देख्ने भयो अनि कस्तो भयो यहाँ आइसकेपछि अब दिस् राम्रै भयो दाई सबैसँग दाईहरूसँग भेट भयो ईश्वर दाई दाल अनि कमल सङ्घर्ष दाईहरू अनि विद्या निर्देश खकेन अटल दाइहरूसँग विद्याजिल्लाका उहीँ सुर्खेतमा भेट्नु भयो किर्तिपुर भेट्ने किर्तिपुर आउनुभयो बेला पनि भेट्नुभयो हजुर किर्तिपुर नै हुनुहुन्छ अर्को सुनाउनुहोस् त अब मैले यो काठमाडौँ आदिन लेख्या हो एउटा सेमा त छ काठमाडौँ आएको दिनको छ हजुर ल ल त्यो चाहिँ सुनाउँदा त्यो त म छैन कि बोक्नु भएको छैन कि भनेर भन्न नसकेको मात्रै त्यो काठमाडौँ आएकै दिन तपाईँ चाहिँ पहिलोपटक सहर देख्दाखेरि सुर्खेत देख्दै आउनुभयो त्यहाँभन्दा अगाडि अगाडि बढेर अरु सर हेर्दै आउनुभयो अनि राजधानीभित्र छिरिसकेपछि त्यही दिन बेलुका गजल पुऱ्यो हुन्छ हो त एउटा सेट छ राजधानीको बारेमा अरु अरू बेग्लै अरु मनका कुराहरू मनका कुराहरू छन् सुनाउँछु कसैले सुनाए थियो तिम्रो कहानी पनि अचम्मको छ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 एउटा पार्टको रूपमा उसलाई नै राख्छु एउटा आफू भनेर सोच्छु अनि लेख्छु दाइ म अब त्यसै बनाएर लेख्न आउन मलाई त्यो जे देखेँ त्यही लेख्नुपर्छ सुर कति सानो हो तपाईँको अलिक ठुल्ठुलो भन्नु मिल्दैन भन्न मिल्छ अप्ठ्यारो अप्ठ्यारो लाग्यो फर्स्ट चोटी स्टुडियोमा अलि अप्ठ्यारो त लागिहाल्छ नि काठमाडौँमा चाहिँ फर्स्ट चोटि हो कि अरू ठाउँमा पनि रेडियोको स्टुडियो पहिलो चोटि होइन काठमाडौँमै फर्स्ट चोटि हो दाई यो बुलबुलबाट नै फर्स्ट चोटि हो बुलबुलबाट त फर्स्ट चोटि मलाई थाहा छ कि कुनै रेडियो स्टेसनमा होइन कुनै पनि छैन जानै गएकै छैन भाइ रेडियो भन्दा राम्रो गजल लेख्नु हुँदो रहेछ सरहरूले बोलाउनु भएन बोलाउनु हुन्न भाइ अब नेपालको माहौल जसले अगाडि मान्छे चिनिएको अब यताउता चिन्नु भएको थिएन त कसरी आउनु भयो तपाईँलाई मलाई डर लाग पनि कुरा गरेँ नि त धेरै म्यासेज गरेँ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 तपाईँको त अघि राजधानीवाला गजलमा पनि अलिअलि योसँग कुरा मिल्छ जस्तो म पुरा सबै जे देख अन्तिम सेरको म अलिक सुनाइहालौँ बा यो परदेशी छोराकना अरू सब सुनाया सुन्छु बुहारीको चल्याको छ अन्तै भनी चक्कर नसुना है यो त नेपाली समाजको ठुलो कुरालाई प्रतिनिधित्व गर्छ ठुलो कुरालाई गर्छ भाइ दाई विदेश जानु भएको थियो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 पापीहरूको बस्ने ठाउँ हो भनी जमिन सम्झेर यो धरतीमा हिँड्दैनन् चराहरू घिन सम्झेर भगवान् कहिलेसम्म भगवान् कहिलेसम्म पुरुषहरूले हामीलाई हेर्नेछन् पुरु खाली बच्चा जन्माउने मेसिन सम्झेर यो धरतीमा हिँड्दैनन् चराहरू घिन सम्झेर गाउँमा श्रीमती अरू नै सम्झेर पहिला त उठ्छन्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 तपाईँले गजल राम्रो राम्रो लेख्नुहुँदो कति कक्षामा पढ्दाखेरि गजल लेख्न सुरु गर्नुभएको त मैले दस कक्षा पढ्दाखेरि स्टार्ट पहिलो पटक कसको गजल लेख्नुभयो मतलब कसको हेरेर लेख्नुभयो मैले पहिलो पटक यो बुलबुल सुने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 नौरो दसमा चाहिँ त्यो मालिका माभि पड़े अनि एघार बाह्र चाहिँ कृष्णमा माभीमा पढेँ दैलेखकै हो सबै सबै दैलेखको त्यही त्यसपछि तपाईँ गाउँबाट सहर पस्नुभयो राजधानी ट्युसन पढ्नु भनेर आउने क्रममा बिस्तारै सुर्खेत हुँदै कुन कुन भएर आउनुभयो भन्दै जानुहोस् त म बिस्तारे सुर्खेत भएँ दाई अनि कोलपुर कोलपुरबाट अब राति त अब काँप्रिया काँप्रिया थाहा भएन सिधै काठमाडौँ राति नाइटमा आउनुभएको थियो नाइटमा तपाईँलाई बुटवाल आएको चितवन आएको थाहै भएन थाहै भएन है अब पहिलोपटक सहर पस्ने भन्नुभयो होइन त्यसपछि त्यो दैलेखबाट निस्काउँदाखेरि पहिलो यो पहिलोपटक त पहिलोपटक अहिलेको दुई महिना भयो तपाईँ आउनुभएको तिन महिना जति तिन महिना जति भयो तपाईँ त्यसरी आउँदाखेरि कोसँग आउनुभएको थियो त म चाहिँ दाईको गाडी छ अनि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 हेर्दा महिनौ खाना नपाएको चोरको जस्तो यो देशका शासकको हुलिया लाग्यो कलम हिँडेको बाटो हँसिया लाग्यो अन्तिमसेर नारीलाई नारी नै बोक्सी भनेर हेप्छन् नारीलाई नारी नै बोक्सी भनेर हेप्छन् हेर्दा यो समाज बडा मलाई घटिया लाग्यो ल को मालिकको भरिया लाग्यो कलम हिँडेको बाटो हँसिया लाग्यो म सु मसुकिन हाँस्नुभएको यो गजल पढ्दा चाहिँ यो साह्रै मामालाई पनि मन पऱ्यो गाउँमा यस्तै यस्तै हुन्छ नि तपाईँहरू सम्झिरह सबै अनुहारहरू सम्झिनु भयो त सबैका सम्झेर लेखेँ त्यति बेला पढ्दा अहिले त्यही याद आयो त्यही त याद आयो दाइ स्कुल पढ्दा तपाईँ सबभन्दा राम्रो गजल लेख्ने विद्यार्थीमा पढ्नुहुन्थ्यो कि के हुँदा स्कुल लेख्दा कार्यक्रम हुन्थ्यो म सुनाउन डर लाग्थ्यो अनि लेखेर अरू साथीहरूलाई दिन्थेँ आँट पुग्दैन थियो आँट पुग्दैन थियो ल म लेखिदिन्छु तपाईँहरू वाचन गर्नु नि त भनेर अनि मेरो गजल लगेर उहाँहरूले आफ्नो नामबाट वाचन गर्ने आफ्नो नामबाट वाचन ती गजल अहिले अहिलेसम्म पनि एघार मैले तिमी गजल त राखेकै छैन उहाँलाई दिइदिएँ एघारमा पढ्दाखेरि पनि एउटा त्यहाँ अर्को गाउमा यो साताला केही रश्मआमा गजल अब त्यहाँको विदाय कार्यक्रम हुन्छ होइन एसएलसीको विदाय कार्यक्रम थियो त्यहाँ गजल लेखेर म जान्छ गए, तर अनि मलाई सुनाउन आँटु पुगेन अनि एउटा साथीलाई डर त यो सुना तेरै नाम गरेर सुना मेरो कति डराउनु हुँदो रहेछ किन डराएको खै अब पहिल्यैबाट बच्चैबाट अब त्यस्तो कसैसँग बाहिर नगा भुन्न भोल्या भएर हुनुपर्छ लागिसकेको छ भित्रभित्रै घुन प्यारा लागिसकेको छ भित्रै भित्रै घुन प्यारा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 लागिसकेको छ भित्रभित्रै घुन प्यारा पङ्क्षी खाइदिन्छन् सुकाए बिस्कुन प्यारा यो गजल लक्ष्मण राज बुढाको गजल हो मैले बुलबुलमा उहाँको गजल सुनाएँकै आवाजमा सु। गजल सुन्दै उहाँसँग कुराकानी पनि गर्दैछौँ दैलेख उहाँको घर हो र काठमाडौँ पहिलोपटक आउनुभएको छ आज हामी उहाँसँग कुरा गर्दै गजलहरू सुन्दैछौँ अब कुन सुनाउने त रेडी पार्नुभयो रेडी पारिसके ल सुनाउनुहोस् त यो गजल पनि मलाई साह्रै एकदम मन परे आउँदै भएसम्म खुसी किन्नु छ मैले पिर बेचेर भएसम्म खुशी किन्नु छ मैले पीर बेचेर घाटा होस्या नाफा आखिर बेचेर देशका शासकहरूले नै देश बेचे जस्तै देशका शासकहरूले नै देश बेचे जस्तै यहाँ हिँड्दैछ पुजारी मन्दिर बेचेर घाटा होस्या नाफा आखिर बेचेर म किन्थे दुनियाँ किन्थ्यो जसरी पनि म किन्थे दुनियाँ किन्थ्यो जसरी पनि मर्ने भए भाग्यमानी तकदिर बेचेर घाटा होस्या नाफा आखिर बेचेर मेरा मलामी किनिहाल्छन् आम्दानी भइहाल्छ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 अब हामी अन्तिममा छौँ जी लक्ष्मण राज बुडा साढे सत्र वर्षको गजलकार यति राम्रो गजल राम्र लेख्ने मान्छेलाई सम्पर्क गर्नु धेरैले खोज्नुहुन्छ होला कसरी सम्पर्क गर्ने तपाईँलाई मलाई कसैले सम्पर्क गर्नु खोज्नु हो भने चाहिँ मेरो फेसबुक आइडी छ यसले आएको छ एमए लक्ष्मण आरएजे राज बियुडिएचए बुढा त्यहाँबाट पनि सम्पर्क गर्नु सक्नुहुन्छ अनि मलाई सल्लाह सुझाव यस्तो हो भाइ अनि यहाँ सुधार्नुपर्नेछ यस्तो सल्लाह सुझाव औसल्ला दिनुको लागि अन्ठानब्बे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 कहिले सधैँ डराउने मान्छेलाई आज यसरी डराउनु छैन हाँसेर हाँसेर वाचन गर्न सक्ने हिक्मत दिलाउनु भयो उहाँ हजुरलाई धेरै धेरै धन्यवाद यो बुलबुल परिवारलाई पनि धन्यवाद होस् त गजलकार लक्ष्मण राज बुढा दैलेखका गजलकारसँगको यो कुराकानी र गजल बाचनसँगै आजको रात्रिकोसुति बुलबुलबाट उत्पादन सहयोगी मनोज विष्ट र म अच्युत बुलबुल विदा हुन्छौँ जाँदा लक्ष्मण राज बुढाकै गजल वाचन गर्दै शुभरात्रि भन्छु